नमस्कार कार्यक्रम नारी आवाजबाट प्राविधिक मित्र वीरेन्द्रसँगै म सञ्चालिका पार्वतीको सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगाहरू जो आफ्नै उत्पादनमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो यो कार्यक्रम हरेक बिहिबार बेलुकी छ बजेर 30 मिनेट जादा प्रसारणमा आउने गर्दछ नारी अर्थात रहने नारीक्रमको नयाँ श्रृंखला हो महिला सशक्तिकरण र समानतालाई आधार बनाई प्रसारणमा आएको यो कार्यक्रममा समाजमा व्याप्त महिलासँग विभिन्न सम्बन्धित छपटी पर्व महिला हिंसा असमानता चेलिबेटी बेस बिखन र विभिन्न पेशा व्यवसायमा सफलता प्राप्त गरेका महिला दिदी बहिनी लगायतका विषयसँग सम्बन्धित समाचारमूलक गतिविधि र महिलाकै विविध विषयसँग जोडिएका कुराकानी कार्यक्रममा प्रस्तुत गर्नेछौ कार्य नयाँ श्रृङ्खलामा सोही परिधि भित्र रहेर प्रस्तुत हुनेछौ आजको कार्यक्रममा दैनिक पत्रिका स्थानीय हाल रेडियो नेपालमा कार्यरत महिला पत्रकार कमला जोशीसँग पत्रकारितामा काम गर्दा के कस्ता समस्या भुग्नु भयो भन्ने विषयमा केन्द्रित रहनेछौ तर कार्यक्रमको विषय प्रवेश गर्नुभन्दा अगाडि राख्दैछौ हप्ताभरिका महिला सम्बन्धित समाचार गतिविधि गतिविधिको साथमा हुनुहुन्छ साथी विरेन्द्र पोतेलाई बिम्ब र प्रतीक बनाएर देउडामा दोहोरी खेल्ने मात्र होइन बझाङका महिलाहरूले सौभाग्य र शगुनका रूपमा लिँदै आएको गहना पोते लगाउने चलन हराउँदै गएको छ केही वर्ष अघिसम्म विवाहित र अविवाहित सबै महिलाका गलामा देखिने पहिलो पोते मात्र होइन स्थानीय महिलाको मौलिक कला र सिप प्रयोग गरेर पोतेबाट बनाइएका बेरुट्या चाप्की झल्लरी जस्ता गहना आधुनिकताको प्रभावसँगै बिस्तारै हराउँदै दुर्गम गाउँहरूमा मात्र सीमित हुन थालेका छन् पोते लगाउने चलन हटेसँगै पोतेका विभिन्न गहना बनाउने परम्परागत सिप पनि हराउँदै गएको जानकारहरू बताउँछन् अहिले नयाँ नयाँ फेसनहरू आएको र गाउँ पनि त्यसको सिको गर्ने प्रचलन बढ्दै गएको कारण पोते लोभ हुँदै गएको महिलाको क्षेत्रमा काम गर्नेहरू बताउँछन् सानो उमेरमा आफूले पनि पोतेका गहना बुन्ने र लगाउने गरेको शिक्षिका समेत रहेकी महिला अधिकार देवकी मल्लले बताउनु अहिले बजारमा लगाउन सजिलो पनि हुने र आकर्षक देखिने खालका विभिन्न डिजाइनका पोतेहरू प्रशस्त छन् बजार क्षेत्र र युवा पुस्ताका महिलाहरूमा परम्परागत पोतेका गहना प्रतिको आकर्षण घटे पनि दुर्गम गाउँका महिलाहरू र केही वयस्क र वृद्धाहरूले भने पोते लगाउन छाडेका छैनन् आधुनिक फेसनका पोतेहरू मन नपरेकोले पुरानै र आफ्नै हातले बनाएका पोते लगाउने गरेको उनीहरूको भनाइ छ बैतडीको दक्षिण रोडी देवलको एक विद्यालयमा छात्राहरूमा पेट दुख्ने टाउको दुख्ने चिच्याउने बेहोश हुने जस्ता देखा पढाइ प्रभावित भएको छ आमपुर बाबी बिजुल बागत एक महिना यता पटक पटक छात्राहरू बास्ता लक्षणहरू देखिएपछि पढाइ प्रभावित भएको प्रधान भट्टले बताउनु कक्षा कोठामै बेहोश हुन थालेपछि बोकेर कार्यालयको कोठामा लैजाने र केही घण्टापछि उनीहरू आफै ठिक हुने गरेका छन् विगत केही महिनादेखि उक्त विद्यालयमा यस्तो समस्या देखा परे पनि यो शैक्षिक सत्रको सुरुवातदेखि देखिन थालेपछि पढाइ प्रभावित हुने गरेको प्रधानक भट्टले जानकारी दिनुभयो विद्यालयमा दिनहुँ बिहान साढे आठ बजेदेखि नौ बजेसम्म निमावी र मावि तहको छात्राहरूमा यस्तो समस्या आउने गरेको छ विद्यालयमा पठन क्रममा छात्राहरू एकाएक ढल्न थालेपछि शिक्षक र अभिभावक समेत हैरान भएको विद्यालयले जनाएको छात्राहरूमा देखिएको समस्याको लक्षणका आधारमा स्वास्थ्य मास हिस्टेरिया भएको आशंका गरेका छन् तेक्वान्डो खेलाडी निशा रावल ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने एकतिसौँ ग्रीष्मकालीन ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनौट भएकी छिन् अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सार्वजनिक गरेको नामावलीमा तेक्वान्डोकी निसाले वाइल्ड कार्ड मार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन् उनी नेपालबाट रियो ओलम्पिकमा छनौट हुने पहिलो खेलाडी समेत बनेकी छन् तेक्वान्डो खेलका लागि रहेका चारवटा कोटा मध्ये एउटा नेपालकी खेलाडीले पाउन सफल भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् मेलमिलाप गर्ने हुँदा महिला हिंसामा कमी आउन नसकेको एक कार्यक्रमका महिला सहभागीले बताएका छन् कानुनी उपचार गर्नुभन्दा मेलमिलाप गर्ने प्रविधि बढ्दै गएपछि महिला हिंसामा कमी नआएको डडेलधुरामा महिला मानव अधिकार रक्षकहरूका लागि गरिएको क्षमता अभिवृद्धि तालिमका सहभागी अधिकार बताएका छन् पीडित महिला न्यायका लागि सम्बन्धित निकायसम्म पुगे पनि मेलमिलाप गर्न खोज्दा हिंसा फेरि दोहोरिने गरेको समेत सहभागी महिलाहरूले बताएका छन् दोषीलाई कानून अनुसार कारवाही गर्नुको साँटो सम्भव भएसम्म पीडित महिलालाई विभिन्न खाले प्रलोभनदेखि मानसिक दबाब दिएर पनि मेलमिलाप गर्ने गरेको पाइएको छ मेलमिलाप गर्दा दोषीको मनोबलमा वृद्धि भई पीड़ित महिलालाई झन बढी पीड़ाहरूले बताएका छन् पीड़ित हुने भएकाले पुरुषको दबावमा मेलमिलाप गर्ने गरेको पाइएको छ नेपाल सरकारले नै मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेकोले पनि दोषीले सजाय पाउन नसकेको हिंसा पीड़ित महिलाको भनाइरहेको छ प्रहरीदेखि विभिन्न महिला अधिकार समेत दुवै पक्षमा मेलमिलाप गराउले आफूहरूले न्याय पाउन नसकेको पीड़ित महिलाहरूको भनाइ छ मेलमिलाप मात्र नभई हाम्रो समाजमा महिला, समाज महिला आत्मनिर्भर नभएका कारण पनि महिला हिंसाका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ महिला मानव अधिकार सञ्जाल डणेलधुराले दिएको जानकारी अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा महिला वृद्धि हिंसामा पर्ने गरेको छ जिल्लाका ग्रामीण क्षेत्रमा महिला बढी हिंसामा पर्ने गरेका छन् ग्रामीण क्षेत्रका महिला पूर्ण रूपमा पुरुष निर्भर हुने गरेकाले महिला गरे का गरे हिंसा हुने गरेको छ पर कारण हिंसा परे पनि कानुनी उपचार खोज्न नसक्ने गरेको कार्यक्रमका सहभागी महिलाहरूले बताएका छन् महिलालाई हिंसामुक्त गराउनका लागि जनचेतनाभन्दा पनि रोजगारमुखी बनाउन आवश्यक रहेको महिलाहरूको जोड रहेको छ भरिका महिला सम्बन्धित समाचार मूलक गतिविधि सुनाउँदै हुनुहुन्थ्यो साथी वीरेन्द्र श्रोता तपाईँले भर्खरै मात्र रेडियो खोल्नु भएको हो भने हामी कार्यक्रम नारी आवाजमा छौ महिला सशक्तिकरण र समानताका विषयमा केन्द्रित हुने कार्यक्रमको यो नयाँ श्रृंखला हो हामीले भरिका समाचार गतिविधि प्रस्तुत गरेका थियौँ कार्यक्रमको विषय आज हामीसँग हुनुहुन्छ महिला पत्रकार कमला जोशी सुदूरपश्चिम एउटा यस्तो ठाउँ हो जहाँ महिलाले केही काम गर्न खोज्दा पनि कहिले समाज घर परिवार अथवा विविध कारणले गर्दा अगाडि बढ्न सकिरहेका हुँदैन तर कतिपय महिलाहरू विभिन्न समस्या विरोध अवरोध लगायतका चुनौती चिर्दै अगाडि बढ्ने असरमा निरन्तर लागिरहेका हुन्छन् यस्तै मध्य एकजना महिला जसले अनेकन चुनौतीका बावजुद पनि हाम्रो समाजलाई निरन्तर सूचना समाचारले सुसूचित गराइरहनु भए हाल रेडियो नेपाल क्षेत्रीय प्रसारणमा रहेर आफ्नो पत्रकार कमला जोशीसँग गरेको कति वर्ष भयो मलाई झन्डै सात वर्ष हुन लाग्यो दुई हजार छैसठी साल भदौदेखि मैले सुरुवात गरेको हुँ अहिलेसम्म पनि म निरन्तर रूपमा पत्रकारिता पेसामा नै लागिराखेको छु तपाईँलाई पत्रकारिता गर्नुपर्छ भन्ने विचार कसरी आयो सुरुवातमा त मलाई बोल्न सबभन्दा मनपर्थ्यो बोल्नु र रेडियोमा बोल्नु भनेको त झनै म एकदमै खुसीले गदगद हुन्थेँ अनि बोल्न कहाँ सिकाइन्छ भन्ने कुरा हामी एउटा प्लस टूमा पढ्दाखेरि एउटा मेरो साथी थिइन् पूर्वको मेनुका खनाल भन्ने उनसँगै हामी बजारतिर गयौँ र युवा कार्य नेपाल भन्ने एउटा संस्था युवाहरूको क्षेत्रमा काम गर्ने त्यसैमा भोलिन्टियरिङ गर्न थाल्यौँ अनि त्यसपछि त्यहीँबाट समाचार लेख्नुपर्छ भनेर त्यहीँको हाम्रो संयोजक दाजु हुनुहुन्थ्यो तपराज जोशी भन्ने ल बहिनी तपाईँहरूले मास कम्युनिकेसन पढ्नु भएको छ पत्रकारिता विषय पढ्नु भएको समाचार ले लेख्नु है भनेर भन्नुभयो अनि त्यसपछि हामी दुईजना मिलेर समाचार लेख्न सुरु भयौँ अब आफूले पढेकै आधारमा फाइभ डब्लु वानएच राख्नुपर्छ भन्ने आधारमा हामीले एउटा समाचार लेख्यौँ समाचार लेखेर अनि के गर्ने दाजु भन्दाखेरि दाजुले भन्नुभयो नेपाल टाइम्स दैनिकमा म छपाउन लगाउँछु तपाईँहरू दुईजना मिलेर समाचार लेख्नुहोस् भन्नुभयो अनि त्यसपछि हामीले लेख्न सुरु गऱ्यौँ दुइटैको बाइलाइन आउँथ्यो अनि दोस्रो दिन पत्रिका हेरिन्थ्यो आफ्नो आप, लेखेको समाचार छापिएको देखदा एकदमै खुसी लाग्थ्यो त्यतिखेर रह एउटा रहरको विषय पनि थियो पत्रकारिता समाचार लेख्नु पत्र पत्रिकामा काम गर्नु रेडियो टेलिभिजनमा जानु भनेको एकदमै रहरको विषय हामी दुईजना एकदमै उत्साहित हुन्थ्यौँ बिहान गएर पत्रिका समात्थ्यौँ अनि त्यसो गर्दा गर्दा करिब एक वर्ष जति हामीले त्यस्तै गऱ्यौँ त्यसपछि न्यु टुडे नेपाल भन्ने एउटा जयराज न्यौपानेले चलाउनु भएको थियो उहाँको दैनिक पेपरमा पनि मैले त्यहाँबाट नेपाल टाइम्सबाट छुटेर करिब छ महिना जति त्यहाँ मैले राम्रैसँग रिपोर्टिङ गरेँ बाहिर रिपोर्टिङ गर्दै अनि अफिसमा म राति नौ बजीसम्म पनि त्यहीँ समाचार पुर्याउने अनि लेख्ने थुप्रै कामहरू पेपरको काम पनि गरेँ टाइपिङ गर्नेदेखि लिएर त्यहाँ काम गर्दै गर जाँदा अनि पत्रकारिता पेसा एकदमै राम्रो लाग्यो एउटा समाजमा सूचनाहरू प्रवाह गर्नु एकदमै खुसीको कुरा पनि हो अनि रहरको कुरा पनि भयो त्यसैमा अनि बिस्तारै रेडियोतिर पनि आफ्नो एकदमै बोल्ने इच्छा थियो त्यो न्यु टुडे नेपालमा काम गर्दा गर्दै खप्तड एफएममा गेटामा छ कैलालीको गेटामा थियो खप्तड एममा भ्याकेन्सी खुलेको थियो त्यतिखेर अनि कुरा गरेर त्यहाँ भ्याकेन्सी दिएँ त्यसमा अन्तर्वार्ता भयो लिखित मौखिक भयो त्यसपछि त्यहाँ मैले नाम निकालेँ त्यसपछि बोल्न सिकाएको मेरो जननी भनेको खप्तड एफएम हो म एकदमै श्रेय दिन चाहन्छु पत्रकारिता रेडियोमा पाइला टेकेको मैले खप्तड एमबाट हो अनि झन्डै झन्डै चार पाँच वर्ष त्यहाँ बिताएँ एकदमै खुसी लाग्यो म त्यहाँ हुँदाखेरि समाचार कार्यक्रम टेक्निसियनदेखि लिएर सबै काम गर्थेँ यति राम्रोसँग सिकायो कि त्यसले भोलि गएर मैले कसैले नसिकाएर पनि म गर्न सक्छु भन्ने विश्वासका साथ मैले त्यहाँ काम गरेँ काम गर्दै जाँदा बिचैमा खपतडेममा अलिकता आफ्नै प्राविधिक कारणवश बन्द हुने अवस्थामा पुगेर त्यसपछि अब बेरोजगार हुन्छ कि भन्ने सोचेको त थिएन तैपनि अब के गर्ने कता जाने, जाने मा जाने कि भन्ने अन्त एफएममा छिर्ने कि भन्ने सोचिरहेको थिएँ त्यतिखेरै राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय धनगडीमा इन्टर्नसिपको लागि खुल्यो अनि त्यसमा पनि करिब पैँतालिस छ्यालिसजनामा दुईजनाको नाम निस्क्यो एउटा सिर्जना बास्तोला भन्ने साथी हुनुहुन्थ्यो एउटा म दुईजनाले छ महिनासँगै इन्टर्नसिप गऱ्यौँ मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था उसलाई पनि धेरै राम्रो लाग्यो राम्रो इस्युहरूको बारेमा इन्टर्नसिप गर्न पाउँदा खुसी लागिरहेको थियो अनि छ महिना त्यहाँ सकिनै लाग्दा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपमा भाषाभाषी डुटेली भाषामा भनेर खुलेको रहेछ हाम्रो दाजु बजाङमा हुनुहुन्थ्यो कृष्ण जोशी भन्ने उहाँले काम गर्न सक्छस् भने दिपालको घाममा त्यहाँ खुलेको छ देन त ट्राई गर भन्ने कुरा गर्नुभयो अनि त्यसपछि मैले त्यहाँ राष्ट्रिय मानवाधिकार आयोगमा पनि सकिएर दिपमा छिरेँ झन्डै दुई वर्ष भयो दिपालमा अहिले म त्यहाँ कार्यक्रम परिआयो भने समाचा, समाचार समाचार त मेरो क्षेत्र नै भइहाल्यो कार्यक्रम अनि प्राविधिक साथीहरू हुनुहुन्न भने कहिलेकाहीँ प्राविधिकमा पनि हेल्प गर्ने गर्छु र म समग्र भन्नुपर्दाखेरि सबै काम गर्छु पत्रकारिता मिडिया एउटा आम सञ्चार माध्यममा गरिने थुप्रै कामहरू गर्छु तर विशेष मेरो फोकसको विषय भनेको समाचार हो हजुर पत्रकारिता क्षेत्रमा कसको भूमिका महत्त्वपूर्ण छ म पत्रकारितामा लाग्नुमा सबैभन्दा पहिलो श्रेय त म मेरो दाजुलाई दिन चाहन्छु किनकि अभिभावक भनेकै मेरो दाजु हुनुहुन्छ दीर्घराज जोशी अहिले धनगढीमा हुनुहुन्छ आजभन्दा झन्डै दस वर्ष अगाडि मेरो बुवा बित्नुभयो त्यसपछि मेरो जिम्मेवारी मेरो घर परिवार समग्र भाइ बहिनीहरूको जिम्मेवारी दाजुले लग्नुभयो उहाँले नै जुन क्षेत्र तलाई मनपर्छ जे गर्छ आफै आफ्नो भविष्य बना भविष्य बनाउ बनाउने जुन क्षेत्रमा तलाई रहर छ त्यहीमा जहाँ हामीले कर गरेर हुँदैन भनेर उहाँले एकदमै पछाडिबाट मेरो मलाई सपोर्ट गरेर राख्नुभयो त्यसपछि काम गर्दै जाँदा अब पत्रिकामा काम गर्दा पत्रिकाको सरहरूले धेरै माया गर्नुभयो एफएममा काम गर्दा एफएमको सरहरू एकदमै अभिभावक जस्तै बन्नुभयो अहिले पनि क्षेत्रीय प्रसारण केन्द्र दिपालमा सबै मलाई धेरै माया गर्नुहुन्छ सबैको देन छ भन्नुपर्छ महिला पत्रकारिता क्षेत्रमा काम गर्दा चुनौती कतिको भोग्नुभयो यहाँले चुनौती त हेर्नुहोस् अब महिला पत्रकारिता क्षेत्र भन्ने विषय नै चुनौतीपूर्ण छ समाजमा भइ गरेका गतिविधिहरू दिनभरिका गतिविधिहरूमा दौड्नुपर्ने एउटा त्यो ते। त्यसपछि महिला एउटा पुरुष साथीहरूसँग हिँड्दाखेरि समाजले हेर्ने दृष्टिकोण अनि त्यसले गर्दा आफ्नो परिवारमा पर्ने प्रभाव फलानुसँग हिँडिरहेको भन्ने कुरा त्यो अलगै कुरा छ समयमा अफिसमा जान सकिएन भने अफिसकाले रिसाउने बेलुका समयमा घर पुग्न सकिएन भने छोरीबेटी मान्छे भएर यति रातिसम्म हिँड्छस् भनेर घरकाले रिसाउने अनि एउटा कुरो बिहा गरिसकेपछि पनि घर परिवार पारिवारिक बन्धनमा बाँधिनु पर्दा महिलाहरूलाई एकदमै दुःख भोग्नुपर्छ अनि साथीहरूसँग पुरुष साथीहरू अथवा महिला मैत्री कार्यालय नभयो भने पनि एकदमै चुनौतीपूर्ण हुन्छ अनि फिल्डवर्क कार्यस्थलमा जाँदाखेरि पनि अहिले न्यून पत्रकार महिला साथीहरूको अवस्था एकदमै न्यून छ तैपनि पछिल्लो समयमा केही केही साथीहरू आइराख्नु भएको छ र न्यून भएका कारण कतिपय मिडियामै मात्र सीमित हुने बाहिर फिल्डवर्कमा कार्य स्थलमा नपठाउने अवस्था विभिन्न समस्याका बावजुद पनि महिलाहरूले यसरी आफ्नो अवसर र चुनौतीबाट वञ्चित हुनु परिराखेको छ सञ्चार माध्यममा महिला पत्रकार न्यून हुनु र भएका महिला पत्रकार पनि छिट्टै हराउनुको कारण के होला जस्तो लाग्छ यहाँलाई सञ्चार क्षेत्रमा महिला पत्रकार न्यून हुनुको एउटा कारण भनेको चाहिँ पत्रकारिता पेसा महिलाहरूको लागि होइन भन्ने एउटा सङ्कुचित मानसिकता हाम्रो समाजमा छ महिलाहरूले पत्रकारिता गर्नु हुँदैन महिलाहरूले बाहिर हिँडिराख्नुपर्छ त्यसले गर्दा समस्या आउँछ अनि समस्यामा पर्यो भोलि बदनाम हुनसक्छ भन्ने कुरा एउटा परिवारले पनि त्यसरी हेरेर आउँछ अर्को कुरा सुरमा रहरको विषय बनाएर एकदमै खुसी भएर जान्छन् पछि बिस्तारै बिस्तारै एउटा सञ्चार माध्यमको अवस्था बुझ्छन् अनि बिस्तारमा बिस्तार बोल्ने आफ्नो शैलीहरू अथवा मैले बोल्न पाएँ हुन्थ्यो भनेर छिर्छन् तर पछि गएर उनीहरूलाई आर्थिक कुरा पनि सिक्छन् त्यहाँबाट ए हामीले काम मात्र हुँदैन रहेछ अलिकति हामीलाई खर्च पनि हुन्छ त्यो खर्च मिडियाले नदिँदाखेरि पनि महिला पत्रकारहरू पलायन हुने अवस्था छ अनि अर्को कुरा महिला पत्रकारहरू एउटा पारिवारिक बन्धनमा जस्तो आमा बुवाको घरमा हुँदाखेरि लगर भन्ने सम्भावना एउटा पढे लेखेका घर गर, परिवारले गर्छ भने भोलि विवाह गरेर गइसकेपछि पुरुषले पत्रकारिता नगर भनेर यसरी बन्देज लगाएर कतिपय महिला दिदीबहिनीहरू यसरी पलायन भएको अवस्था पनि छ एउटा पारिवारिक बन्देजमा बाँधिनुपर्ने अवस्था पनि छ घरको बुहारीले राति हिँड्नु हुँदैन अथवा पर पुरुष साथीहरूसँग हिँड्नु हुँदैन भन्ने जस्ता कुराहरूले गर्दा पनि महिला साथीहरू पलायन हुने गरिराखेका छन् अर्को कुरा एउटा महिला पत्रकारिता विषयलाई आफ्नो बोलीको भन्दा नै व्यवसायीकरण गर्न नसकेर पनि छन् व्यवसाय गर्नको लागि त्यसमा आफू दखल हुनको लागि एउटा तिनीहरूलाई ट्रेनिङको आवश्यकता पर्छ तालिमहरू नहुँदाखेरि उहाँहरू अन्यमा पर्छन् कसरी के गर्ने भन्ने एकदमै सिकाइको अभाव पनि छ त्यसले गर्दा पनि महिला दिदीबहिनीहरू सञ्चार माध्यममा आइसके पनि छिट्टै उनीहरू आफ्नो आवश्यकता पुरा नहुँदा विभिन्न अवरोध घर परिवार सामाजिक अवरोध आर्थिक अवरोधले गर्दा उनीहरू छिटै पलायन हुने अवस्था आइराखेको छ हजुर महिला पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाइरहन कुन पक्षले कस्तो भूमिका खेल्नु पर्ला जस्तो लाग्छ यहाँलाई पत्रकारिता पेसामा टिकाइराख्नको लागि त सर्वप्रथम घर परिवारले स्वतन्त्रता दिनुपर्छ महिलाहरूलाई आ, जस्तो एउटा मिडियामा जान्छ छोरीबेटी आफ्नो छोरी, छोरी मान्छे विश्वास हुनुपर्छ मेरो छोरीले राम्रो काम गर्ने हो पत्रकारिता भनेको नराम्रो विषय होइन पत्रकारिता गर्नुपर्छ समाजले जेसुकै भनोस् भनेर आफ्नो परिवारले एउटा महिलालाई आफ्नो छोरीलाई विश्वासका साथ हेर्नुपर्छ अनि अर्को कुरो समाजले महिला पत्रकार भन्ने बित्तिकै अलि सङ्कुचित सोचाइले हेर्ने गर्छ जस्तो पुरुषहरूसँग हिँडिरह हुन्छ हिँड्ने बित्तिकै अलि उनीहरूको हेराइ नै फरक हुन्छ पुरुषसँग हिँड्छ त्यो महिला फलानी यस्तो उस्तो लान्छना एस्ता अपशब्दहरू अव्यवहारहरूले गर्दा महिलाहरू एकदमै समस्यामा परिराखेका हुन्छन् टिक्न सकेर आउँदैनन् यो पेसा राम्रो होइन कि आफ्नो इज्जतभन्दा ठुलो के हो भन्ने कुराले गर्दा पनि उनीहरू पलायन हुने गर्दछन् र अर्को कुरा एउटा मिडिया आम सञ्चार माध्यमको प्रमुख भूमिका हुने गर्दछ महिला पत्रकारहरूलाई महिला मैत्री सञ्चार माध्यम बनाउनुपर्छ महिलाहरूलाई उनीहरूको समस्या बुझ्नुपर्छ उनीहरूको आर्थिक समस्या के छ अथवा शारीरिक समस्या केही न जस्तो बिरामी हुनसक्छन् कुनै बेला केही समस्या आउनसक्छ कुनै बेला आफ्नो महिनाभरि हुँदाखेरि एकदमै पेट दुख्ने गर्छ काम गर्न सकिँदैन त्यतिखेर ल ठिक छ महिलालाई समस्या पर्दाखेरि पुरुष साथीहरूले हेर्नुपर्छ भन्ने यस्तो भावना कतिपय सञ्चार माध्यमहरूमा नभइदिँदा पनि महिलाले एकदमै पलायन हुनुपर्छ तर सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका के खेल्नुपर्छ भने एउटा अभिभावकको भूमिका खेल्नुपर्छ एउटा सञ्चार माध्यमले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउनुपर्छ जस्तो पारिश्रमिक काकुराहरू पुरुष पारिश्रमिक दिनु पर्यो महिलाहरू भनेर थोरै पारिश्रमिक दिएको तर उनीहरूलाई सीमित ठाउँमा मात्र राखेको अवसर दिनुपर्छ र यसले गर्दा उनीहरूलाई अवसर र पारिश्रमिक पायो र महिला मैत्री वातावरण पायो भने आम सञ्चार माध्यममा टिक्न सक्छन् त्यसै गरेर नेपाल सरकारले पनि कम्तीवानी महिलाहरूको लागि छुट्टै व्यवस्था अहिले त अब पारिश्रमिक निर्धारण समितिले पनि एउटा एकदम पारिश्रमिक तोकिसकेको अवस्था छ होइन यसले गर्दा यो कार्यान्वयन हुनु पर्यो यो सानादेखि ठुला मिडिया सबै मिडियाहरूले महिलाहरूको लागि पनि उत्तिकै फोकस रूपमा महत्त्वको साथ हेर्नुपर्छ यसले गर्दाखेरि महिलाहरू एकदमै उत्साहित हुने र मिडियामा टिकिराख्ने अवस्था आउनसक्छ र विभिन्न सङ्घ संस्थाहरू जस्तो पत्रकारहरूलाई तालिम दिने अवसर दिने विशेष गरेर महिला पत्रकारहरूलाई तालिम दिने महिला पत्रकारहरूलाई सशक्तिकरण समानता भन्ने कुरा उठाएर आउँछन् तर यो एउटा सानो आफ्नो प्रतिवेदन बनाउने आधारमा एउटा जिल्लाको सानो क्षेत्रमा मात्र नगएर समग्र सञ्चार माध्यममा काम गर्ने सबै महिलाहरूलाई समेट्ने गरेर यस्ता कार्यक्रमहरू ल्याउन सके पनि महिलाहरू अगाडि बढ्न सक्छन् जस्तो लाग्छ तपाईँको आगामी योजना के कस्तो छ पत्रकारमा त पत्रकारिता एउटा रहरमा छिरेको मान्छे म बिस्तार बिस्तार काम गर्दै जाँदा चुनौती समस्या धेरै कुराहरू भोग्दा आफ्नो जीवनका भोगाहरू छ सात वर्षको अन्तरालमा मैले अहिले आएर पत्रकारितालाई नै म एउटा पेसाको रूपमा बनाउँछु आफ्नो जिन्दगी अगाडि पत्रकारिता नै गरेर बढ्छु भन्ने अहिलेसम्म मैले त्यही मात्र सोचिरहेको छु अब हुन्छ घर परिवारबाट अब पत्रकारिताबाट खासै नहुने जस्तो छ अन्त पनि हेर भन्ने अब अभिभावकहरूबाट त्यस्तो कुरा पनि आइराखेको छ यत्रो वर्षमा कुनै आर्थिक अथवा हुन्छ अब हाम्रो पनि आवश्यकताहरू हुन्छ केही के आफ्नो भविष्य सबल बन्नको लागि अन्ततिर पनि लाग भन्ने कुरा पनि छ तर मैले चाहिँ सानैदेखि प्लस टू पढ्दाखेरिदेखि नै आफूले सानो क्षेत्र यो फिल्डतिर नै समाजका जस्तो गतिविधिहरूलाई समेट्ने महिलाहरूका विशेष गरेर महिला दिदीबहिनीहरूका समस्यालाई उठान गर्ने यस्ता कार्यक्रमहरू चलाउँदै आएकोले गर्दा मलाई एकदमै पत्रकारिता नै गर्छु जस्तो लाग्छ अब भविष्यमा के हुन्छ त्यो चाहिँ अहिले भन्न सकिरहेको अवस्था छैन अब समस्या जस्तो सुकै पनि आउँछ तर अहिलेसम्म मैले पत्रकारिता नै गर्छु भन्ने सोचिरहेको पत्रकारिता पेसा अङ्गालीका महिलाहरूको लागि राज्यको तर्फबाट कस्तो नीति नियम कार्यान्वयन होस् भन्ने चाहनुहुन्छ पत्रकारिता अँगालेर भर्खरै पत्रकारितामा उदाउँदै गरेका बहिनीहरूका लागि दिदीहरूका लागि के भन्न गइरहेछौँ भने हामीभन्दा अगाडि पनि थुप्रै सुदूरपश्चिमबाट जन्मिए उहाँहरू कोही सुदूरपश्चिममै हुनुहुन्छ कोही यहाँबाट केन्द्रतिर गइसक्नु भएको छ थुप्रै दिदीबहिनीहरूले धेरै सङ्घर्ष गरेर पत्रकारिता नै गरिराखेका छन् र कतिपय चाहिँ यहाँबाट पलायन भइसकेका छन् तर भर्खरै उदाउँदै गरेका दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू रहर मात्र हो भने दुई चार दिन रहर गर्नुहोस् त्यसपछि धेरै समय पत्रकारितामा नखेर फाल्नुहोस् होइन यदि पेसाको रूपमा समाजको साँच्चीकै सशक्त नारी सशक्त महिला पत्रकार बन्न चाहनुहुन्छ र आफ्नो भविष्यमा पत्रकारिता एउटा सञ्चार माध्यममा नै आफ्नो जीवन व्यतीत गर्न चाहनुहुन्छ भने तपाईँ एकदम सक्रिय भएर लाग्नुहोस् पक्कै पनि तपाईँको कामको उच्च मूल्याङ्कन हुनेछ र नेपाल सरकारबाट पनि यस्ता टिकाइ राख्नको लागि भर्खरै उदाउँदै गरेका महिला पत्रकारहरूका लागि विशेष गरेर जस्तो न्यूनतम पारिश्रमिक निर्धारण समितिले ल्याएको अहिले कार्यान्वयन गर भनेर भनिरहेको त्यो पारिश्रमिक कार्यान्वयन हुनु पर्यो अनि त्यसपछि जुन श्रमजीवी पत्रकार ऐन सबभन्दा मेन कुरा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भयो भने सबैको लागि महिला पुरुष सबैको लागि राम्रो हुन्थ्यो जस्तो लाग्छ मैले छुट्याएको र तपाईँलाई भन्न मन लागेको केही छ त्यस्तो भन्न मन लागेको कुरा त खासै केही छैन तर म के भन्न चाहन्छु भने पत्रकारिता क्षेत्र भनेको सबै समाजमा बसेका जो पनि रेडियो सुनिरहनुभएका छन् आमा बुवा दाजुभाइ दिदीबहिनी सबैले महिला पुरुष के वृद्ध के वृद्ध के बाल के बच्चा सबैले एउटा पत्रकारिता विषय भनेको एकदमै राम्रो विषय हो महिलाले उठाउन् या पुरुषले उठाउन् तर महिलाहरूलाई पुरुष, पुरुष जस्तै नजरले हेर्नुपर्छ हामीले पुरुषको जस्तै काम गर्न सक्छिन् भनेर हेर्नुपर्छ महिला पत्रकार भन्ने गलत दृष्टिकोण अनि सङ्कुचित र साँघुरो सोचाइले हामीले हेर्नु हुँदैन हाम्रो घरका छोरीबेटीहरू पनि महिला एउटा पत्रकार बन्न चाहन्छन् भने तपाईँले प्रोत्साहन गर्नुहोस् उहाँलाई अगाडि बढ्नको लागि तपाईँले एउटा अभिभावकत्वको भूमिका निर्वाह गर्नुहोस् र दिदीबहिनीहरू पनि राम्रोसँग लाग्नुहोस् पक्कै पनि प्रकारता पेसा बने एकदम रामो रज को पहरेदार सबला एकदम शुभकामना दिशा हास्त समय उपलब्ध कराईदू यहाँ धीरे धन्यवाद हास्त मैं आपने मन में लगे दुई शब्द बोलने मौका दूँ भो ते धीरे धन्यवाद रेडियो कार्यरत महिला पत्रकार कमला जोशी सँग गरेको कुराकानी उहाँले घरबाट टाढा रहेर छोरी मान्छेले के गर्न सक्छन् यो कुरालाई एउटा उदाहरण दिनु भएको छ साँच्चै छोरी मान्छे घरबाट टाढा जाँदैमा इज्जत नै जान्छ त वास्तवमा यस्ता भ्रमिक कुराबाट सबै परिवारले आफ्ना सन्तान विश्वासलाई कायम राख्नुपर्छ केही गर्छु भन्ने छोरीलाई सहयोग पनि गर्नुपर्छ जसले गर्दा छोरी मान्छेलाई संकच नहोस् र उनीहरूलाई एकदम स्वतन्त्र रहेर केही क्षमता देखाउँछन् भने अभिभावकले बुझ्नुपर्छ आफ्नो सन्तानलाई हमी कार्यक्रम को अंत्य आईप्रक्रम का को आज को श्रृंखला में गोलेक् क्राका महिला अथवा छोरी मंत्री घर केही गर्न कर सकता भान सौ आजको कार्यक्रमबाट तपाईँ श्रोताले केही नकेही केही ज्ञान आर्जन गर्नुभयो होला भन्ने विश्वास लिएका छौ हामी आगामी श्रृंखलामा नयाँ विषयवस्तु सहित आउने नै छौ तर त्यो भन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया वा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगा रहेको छ कार्यक्रम नारी आवाज सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हट अमरगी नगरपालिका पाँच खलंगा डरेलधुरा तपाईँ मोबाइलबाट मेसेज पनि पठाउन सक्नुहुनेछ त्यसको लागि मोबाइलको मेसेज बक्समा गएर आरयु स्पेज एनए स्पेस अनि आफ्नो मनमा लागेका कुरा चार पाँच चार छ पठाउन सक्नुहुनेछ टको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ प्राविधिक मित्र वि प्रस्तुता पार्वती बिताउनु